एसएलसी को नतीजा दुनिया परीक्षा सुदूरपुर झोलजुबी स्थितने झोलंगे पुल को मरमत कार्यटो भत्का तीन वर्षा समेत रिंगटाल बंगा बगट बाटो निर्माण बैतडीमा एक महिनामा डेड रेड रोगले 22-22 मरे, साउन र भदौ महिनाको अवधिमा गिट्टीका पाँच बाह्र बर्दिया राष्ट्रिय निकुञ्जमा स्थान्तरण गरियो धनगढीमा निर्माणा फ्लाप... क्रिकेट मैदानको अनुगमन फेरी के रा गाजर फर्सी मेरी बुढ़ी थी मेरे करे बारी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 म पनि यस करेसा बारीमा फल फुल तथा हरियो साग सब्जी लगाउँछु अनि आफू साहित आफ्नो परिवारलाई पसिलो खाने कुरा खुवाउँछु शरीरलाई चाहिने पौष्टिक तत्व परिपूर्तिको लागि आफ्नै करेसा बारीमा फल फुल तथा हरियो साग सब्जी लगाउने गरौ र नियमित खाने गरौ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचनाइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ मूपेन्द्र परीक्षा नियन्त्रण कार्यालयले दुई हजार सालको एसएलसी परीक्षाको परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ लेटर ग्रेडिङ प्रणालीबाट पहिलो पटक परीक्षाफल प्रकाशित गर्न लागेको परीक्षा नियन्त्रण कार्यालयले भोलि वा पर्सी नतिजा प्रकाशित गर्ने तयारी गरेको छ परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले भोलि नै प्रकाशित गरिने नभए पर्सी शुक्रबार भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताउनु भएको छ परीक्षा संचालन समितिको बैठकमा नियन्त्रक काप्रीले दुई वा तीन गतेभित्र परीक्षाफल प्रकाशित गर्ने जानकारी गराएका थिए एसएलसी परीक्षा शुरू भएको त्रियासी वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ यसैबीच यो वर्ष दिएका विद्यार्थी मध्ये बढीमा दुई विषयमा डी र ई ग्रेड प्राप्त गर्ने पुन मौका परीक्षा दिन पाउनेछन् परीक्षा नियन्त्रण कार्यालय परीक्षा बोर्डले ग्रेड वृद्धिका निम्ति यो निर्णय गरेको जनाएको छ नतिजा प्रकाशनसँगै परीक्षा मिति तोकिनेछ सुदूरपश्चिमको विकासको ढोका भनेर मानिएको चैनपुर ताकलाकोट सड़क निर्माणको लागि सरकारले 40 करोड़ रकम विनियोजन गरेको छ बजेट सड़कको लागि रकम विनियोजन भएपछि बझाङवासीहरू खुशी भएका छन् गतजेठ बत्तीस गते अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक पत्र लेख्दै सो सड़कको लागि चालिस करोड रकमको विनिन्छ करोड़ बराबरको निर्माण कार्य बहुवर्षीय ठेक्का प्रक्रिया मार्फत अगाडी बढाउन सहमति दिएको हो यसअघि जेठ तीस गतेको मन्त्री स्तरको बैठकले सड़क निर्माणको लागि बजेट छुट्याउने निर्णय गरेको अर्थराज्य मन्त्री दामोदर भण्डारीले बताएका छन् मित्र चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो यो नाका व्यापारिक धार्मिक र पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण छ राज्यमन्त्री भण्डारीले भने राज्यको उच्च प्राथमिकतामा परेको हुनाले यो सड़कको काम तोकिएको समयमा सुरु र सम्पन्न हुनेछ उहाँको भनाइ छ ताक्लाकोट सड़क राष्ट्रिय गौरवको योजना पनि भएकाले यसको गुणस्तर अन्य सड़कको भन्दा राम्रो हुने उनले बताएका छन् बजेट वक्तव्यमा प्राविधिक कारणले यसको सम्बोधन नभए पनि सरकारले यसलाई उच्च महत्वका साथै हेरिरहेको उनको भनाइ छ यस्तै ताक्लाकोट सड़कको लागि बजेट नपरेकोमा निराश भएका बझाङवासीहरूमा यो खबरले खुशियाली छाएको छ निर्माण भएको छ महिनामै भारत फटिको पिल्लरको टेवा पर्खाल भत्किएर आवत जावत बन्द भएको जोलजेबी स्थित नेपाल भारत जोड्ने झोलङ्गे पुलको मरमत कार्यमा ढिलाइ भएको छ मर्मतका लागि ठेक्का सम्झौता भएको ठेकदारले यथाशीघ्र पुल पुल पुन सञ्चालनमा ल्याउने तर्फ खासी चासू नदिदा ढिलाइ भएको स्थानीयको आरोप रहेको छ मरमत कार्य शुरू गरिए पनि सो काममा ठेकेदारले मजदूरको प्रयोग कम गरेका छन् निर्माणको जिम्मा पाएको विष्ट निर्माण सेवाले थोरै मजदूरको प्रयोग गर्दा निर्माण कार्यमा ढिलाइ भएको स्थानीय वासुदेव पन्तले बताउनु भएको छ मर्मतमा ढिलाइ हुँदा स्थानीयलाई आवत जावतमा असहजता भएको छ पुल बन्द गरिदा दैनिक जनजीवन कष्टकर भएको पन्तले बताउनु भएको छ नेपालतिरको बाटो वर्षा लाग्ने बित्तिकै हुने गरेको छ भर्तोला जोलजीवी सड़क नियमित सुचारू नहुँदा स्थानीयले अहिले दैनिक दत्तुसम्म हिटेरै आउनुपर्ने अवस्था आएको छ जोलंगे पुल सुचारू भएको अवस्थामा भारतीय मार्ग हुँदै सदरमुकाम आउन सहज हुने गरेको थियो मंगिर पहिलो साता मात्र सञ्चालनमा आएको पुलको भारत तर्फको पिल्लर मुनिको टेवा पर्खाल भत्किएकाले आओ बन्द गरिएको हो जोलंगे पुलबाट महाकाली नदी वार गर्दै आएका जीविका स्थानीयले पुल भत्किएर आओत बन्द हुँदा थप शास्ति खेप खेप्नध्य भएका छन् पुलको पारीपटीको पिल्लर भत्किएर पुलमा आवत जावत गर्न जोखिम भएकाले बन्द गरिएको प्रहरीले जनाएको छ पुलमा आवत जावत गर्दा पूरै पुल भासिने खतरा रहेकाले सतर्कता अपनाएको प्रहरीको भनाइरहेको छ दुई असारको बाढ़ीले नेपाल भारत जोड़ने उक्त झोलंगे पुल बगाएपछि लगातार दुई वर्षायाम नेपाल भारत आवाज बन्द भएको थियो भने हिउदको समय अस्थायी काठे पुल तथा तुइनद्वारा आवाजावत गरिएको थियो पुल निर्माण गर्दा ठेकेदारले भारततर्फ पहिले नै निर्माण गरिएको व्यक्तिगत पर्खालमा पिल्लर राखेको र रा उक्त स्थानमै भत्किएकाले पुल आवा गर्न जोखिमपूर्ण बनेको छ महाकाली बाढ़ीले बाटो भत्काएको तीन वर्ष पुग्दा समेत रिंगनताल भाँग बगड़ क्षेत्र जाने मुख्य बाटो निर्माण हुन सकेको छैन 2017 साल असार दुई र तीन गति आएको बाढ़ीले बाघाबगड जोड़ने मुख्य बाटो बगाएको थियो मुख्य बाटो जोड़न नसक्दा अहिले घाट बजारबाट बाघाबगड़ जाने स्थानीयले दार्चुला तिंकर सड़कले जोड़िएको सड़क खण्ड भएर आउजावत गर्नुपर्ने भएको छ तीन वर्षसम्म पटक पटक बाटो निर्माणको लागि आवाज उठाउँदा निर्माण कार्य शुरू हुन नसकेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहराले बताउनुभयो जिल्ला देवी प्रकोप उद्धार समितिले निर्णय गर्दा समेत बाटो निर्माण नभएको भन्दै पुनः समिति मार्फत सम्बन्धित कार्यालयको ध्यानकर्षण गराएका हुन् स्थानीयहरूले आफ्नै सक्रियतामा हिउँदमा हिड्नलाई बाटो बनाएको भए पनि महाकाली बढेसँगै बाटो अवृद्ध भएको हो बाटो अवृद्ध हुँदा दु क्षेत्रका स्थानीयलाई आओजातमै समस्या भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष उदयसिंह बडालले बताउनुभयो रिंगनतालदेखि भाँगाबगढ जोड्ने बाटो निर्माणको लागि दुईपटक जिल्ला दैवी प्रकोप उद्धार समितिमा निर्णय भएको छ जस अनुसार महाकाली नदी नियन्त्रण आयोजनाले ग्याबिन जाली उपलब्ध गराउने दार्चुला तिंकर सड़क योजनाले ढुङ्गा उपलब्ध गराउने जिल्ला विकास समिति तथा अपी नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् पुनः आज भएको जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत सम्बन्धित कार्यालयलाई ध्यानकर्षण गराइएको प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले बताउनु भएको छ जो, जो, जो जुन जुन जिम्मा लिएको छ सोही अनुसार बाटो खोल्न हुन भनी पत्राचार गर्ने निर्णय भएको अठार गाविस र दुई नगरपालिका रहेको डडेलधुरामा जिल्ला विकास समिति अन्तर्गत मात्रै चौतिसवटा सड़क निर्माणको क्रममा रहेका छन् जिल्ला विकास समिति बाहेक अन्य सड़कको गणना गर्ने हो भने यसमा अझै थपिन सक्छन् तर यी सबै धूले सड़क बरसात के समय मा हिलाम में यस्ता सड़क हिलामी हुने तथा पैरो जाने कारण् प्राएजो धरें सड़क बंद रहने का कारण बन्दै गरेका त्यस्ता सड़कहरूमा भएको काम समेत बिग्रने तथा खर्च बढ़ने गरेको छ यस्तै बनिसकेका अन्य सड़कहरू पनि हिउदको समयमा राम्रैसँग सञ्चालन हुँदा सहजता महसूस गर्ने सम्बन्धित ठाउँका नागरिकहरूले फेरि वर्षातमा शास्ति झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ अहिले जिल्लामा चौधवटा कोर सातवटा गाविस स्तरीय र थप तेह्रवटा गरी चौतिसवटा सड़कहरू निर्माणको क्रममा रहेको जिल्ला विकास समिति डडेलधुराका सूचना अधिकृत कृष्णदेव जोशीले सहस्रलिङ महिला ताजा तरकारी कृषक समूहको तरकारी सुदूरपश्चिमका विभिन्न बजारमा <ण्णागा> निर्यात हुन थालेको छ जिल्लाको अमरगढ़ी नगरपालिका एक बण्डमा रहेको उक्त महिला ताजा तरकारी कृषक समूहले एक रोपनी जग्गामा उत्पादन गरेको तरकारी आजबाट सुदूरपश्चिमका मुख्य बजारहरू अत्तरिया डलिन्द्रबाग बजार डोटी डिपा लगायतका स्थानमा निर्यात हुन थालेको हो उत्पादित टमाटर काउली भेडेकुचानी सिमी न्युरो सागपात नगरपालिकाकै ढुण्डुनी भन्ने स्थानमा संकलन गरी सुदूरपश्चिमका मुख्य तरकारी बजारमा निर्यात हुन थालेको जिल्ला कृषि विकास कार्यालय डडेलद्वाराका बागवानी अधिकृत सुदीप देवकोटाले जानकारी दिनुभएको छ ढुण्डुनीमा स्थापना गरिएको तरकारी संकलन केन्द्रको आज जिल्ला कृषि विकास कार्यालयले अनुगमन पनि गरेको उहाँले जानकारी दिनुभयो जिला कृषि वििकासय डड़द्वा सान तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना कृषि वििकस बैंक लगायत विभिन्न नियोग में आपूअर व्यावसायिक तरकारी उत्पादन कर सफल कृषक डोीको खतीओामा निर्माण हुन लागेका दुईवटा सड़कलाई लिएर भएको विवाद साम्य भएको छ दिपाली खतीड़ा जोड्ने सड़कको विषयमा विवाद भई स्थानीय वासिन्दाले आज सदरमुकाम सिलगढ़ीमा नाराबाजी गरेपछि जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सर्वदलीय बैठकले आक्रोशपूर्ण विवादलाई साम्य गरेको हो प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्यको संयोजकत्वमा प्रशासनमा बसेको बैठकले खतिवड़ामा निर्माण भइरहेका दुईवटा सड़कमध्ये माथिल्लो सड़क, सड़क निर्माणको कार्य पनि अगाडि बढ़ाउने र त्यसका लागि जिल्ला विकास समिति डोटीबाट पाँच लाख रुपियाँ उपलब्ध गर्ने निर्णय गरेपछि हिजोदेखि उत्पन्न भएको विवाद साम्य भएको हो स्थानीय वासिन्दाको माग र आवश्यकतालाई मध्यनजर गरी अर्को आर्थिक वर्षबाट काम शुरू हुने गरी जिल्ला विकास समितिले पाँच लाख उपलब्ध गराउने निर्णय उक्त सर्वदलीय बैठकले गरेको हो तल्लो सड़कको निर्माण कार्य जारी राख्ने समेत सर्वदलीय बैठकले निर्णय गरेको छ यसअघि हिजो राती मात्र स्थानीय विकास अधिकारी बासुदेव रेग्मी र एमाले अध्यक्ष चक्र मल्लले तल्लो बाटोलाई मात्र निर्माण गर्ने सम्झौता गरेको भन्दै आज स्थानीय बासिन्दाहरूले सदरमुकाम सिलगढ़ीमा प्रदर्शन गरेका थिए उनीहरूले जिल्ला प्रशासन जिल्ला प्रहरी र जिल्ला विकास समिति डोटीको अगाड़ी चर्को रूपमा नाराबाजी गरेका थिए हिजो मात्र एमाले अध्यक्ष चक्रमल्ललाई हातपात गरेको भन्दै पक्राउ परेका राजेन्द्र खडकाको समेत उनीहरूले रिहाईको माग गरेका थिए यता स्थानीय बासिन्दाहरूले भने राजेन्द्र खडकालाई रिहाई नगर्दासम्म आन्दोलन जारी राख्ने बताएका छन् उनीहरूले अहिले उनी पनि सदरमुकाम सिलगढ़ीमा आन्दोलन जारी राखे हिजो मात्र एमाले अध्यक्ष मल्ललाई हातपात गरेको आरोपमा पक्राउ परेका खडका प्रहरीको हिरासतमा रहेका छन् यसै गरी नेकपा एमाले जिल्ला कार्य समिति भने आफ्ना अध्यक्ष मल्लमाथि हातपात गर्ने खड्कालाई रिहाई नगर्न माग गरेको छ कार्यालय सचिव खड़क बहादुर कठाइतको हस्ताक्षरमा विज्ञप्ती निकाल्दै एमाले अध्यक्ष मल्लमाथि हातपात गर्ने खड्का आपराधिक मानसिकताबाट ग्रसित भएको र राजनीतिक संस्कारविहीन खड्कालाई कड़ा कड़ा कार्यवाही हुनु कैलालीमा को सा। सावण र भदौ महिनाको अवधिमा ढुङ्गा बालुवा र गिट्टी निकाल्न नपाइने भएको छ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकको पूर्व इलामदेखि पश्चिमको कञ्चनपुरसम्म छत्तीस जिल्लामा चोरे संरक्षण क्षेत्र घोषणा गर्नका लागि विगत दुई वर्षदेखि नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाएको हो गत दुई वर्ष सा असार साउन र भदौ महिनामा पनि प्रतिबन्ध लगाएको थियो तर असार महिनामा विकास निर्माणका कार्यहरू बढ़ी हुने भन्दै साउन र भदौमा रोक लगाइएको जिल्ला विकास समिति कैलालीले जनाएको छ स्थानीय विकास अधिकारी केशव प्रसाद विमलीले असार मैनामा ढुङ्गा बालुवा र गिट्टी निकासीमा अवरोध भए सञ्चालित विकास निर्माण प्रभावित हुने बताउँदै मन्त्रालयसँगको समन्यमा एक महिनाको समय अवधि थप गरेको बताउनुभयो उता जिल्ला विकास समितिका लेखा अधिकृत योगेन्द्र चन्दका अनुसार असार महिनामा केही बढी कामहरू हुने हुँदा ढुङ्गा बालुवा र गिट्टी निकासीमा अवरोध भए कैलाली जिल्लालाई धेरै नोक्सानी हुने हुँदा साउन र भदौ दुई महिना निकासा बन्द डडेलको परशुराम नगरपालिकामा पर्ने शीर्ष खोलाले स्थानीय पशुपालक किसानका चार बाख्रा बगाएको छ आज विहान भएको वर्षापछि खोलामा आएको बाढ़ीले चढीचरणका लागि वनमा लगाएका नगरपालिकाको ओड़ा नम्बर दुई खसेरी बाटाका पशुपालक किसान महादेव भट्टका चार बाख्रा बेपत्ता पारेको हो यस्तै संयौं विगाह खेतबारीमा समेत सोही खोलाको बाढ़ीले क्षति पुर्याएको छ केही दिन अघि मात्रै रोपाई गरेको स्थानीय कृषकहरूका खेतहरू भाडीले बगाउँदा उनीहरू चिन्तित भएको शिक्षक तेजबहादुर बोहरालाई उद्धत गर्दै पत्रकार टीकाराम साउदले जनाउनु भएको छ यसै खोलामा पुल नहुँदा खोला, खोला पारेको विद्यालयमा पढ़न जाने विद्यार्थीहरू समस्यामा परेका छन् खोला अरेरा जाने एक सय भन्दा बढ़ी विद्यार्थीहरू समस्यामा परेको शिक्षक बहादुर बोहराले जानकारी दिनुभएको छ यसै गरी सोही ठाउँका पदम धामीको माथिबाट आएको पहिरोले घरमा क्षति पुर्याएको छ पहिरोले मुक्तहलिया बालबालिकाको शैक्षिक अवस्थाबारे अध्ययन अनुसन्धान गरियो महिनाको पाँच भत्ता पाँच छोराछोरी पढाउनु कि नुन तेल जुटाउनु लगातका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै होला जिल्ला वन कार्यालय डुराको अत्यन्त जरुरी सूचना वन क्षेत्रमा हुने आग लागले लाखौं वर्ष लगाएर हुर्के बढेका वनस्पति वन्य जन्तु र जैविक विविधताको छिनभरमै नाश हुने भएकाले वनमा आगो लगाउने कार्य नगरौं नगरौं कहिले वनमा लागेको आगो बस्ती क्षेत्रमा सरी भौतिक र मानवीय क्षति हुने जङ्गली जनावरको वास विनाश भई वन्यजन्तुको अस्तित्व खतरामा पर्ने खानेपानीका पाइप जल्नुका साथै खानेपानीका मुहान सुक्न र सुक्ने वायुमण्डलमा प्रदूषण बढी मानिसलाई प्राणवायु अक्सिजनको कमी हुने र वायु प्रदूषण समेत बढ्ने हुँदा वनमा आगो लगाउने कार्य जगन्ने अपराध भएकाले उक्त कार्यलाई सामाजिक रूपमा बहिष्कार गरौं वन क्षेत्रमा आगो लगाउने व्यक्तिलाई रु दस हजार जरिमाना वा एक वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको हुँदा वनमा आगो लगाउने व्यक्तिको बारेमा जानकारी गराई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको बेहोरा सर्वसाधारणमा जानकारी गराइन्छ तपाईँ अहिले 92.2 दशमलव दुई मेगाहरूमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो भर्खरै हामीले प्रस्तुत गरेका थियौं एसएलसी परीक्षाको नतिजा दुई दिनभित्र आउन सक्ने सुदूरपश्चिमको विकासको ढोका मानेको चैनपुर ताक्लाकोट सड़क निर्माणको लागि चालिस करोड़ विनियोजन बजाङवासी खुसियाली लगायतका मुक्त हलिया विद्यालय भर्नामै पढ्दै आएका बाल बालिकाको शैक्षिक अवस्था बारे कञ्चनपुरमा अध्ययन र अनुसन्धानको कार्य गरिएको छ शिक्षा विभागको सहयोगमा त्रिभुवन विश्वविद्यालयका उपपराध्यापक हिग्मत बहादुर खत्री र अनुसन्धानकर्ता दिवेश श्रेष्ठ सहितको दुई सदस्यीय टोलीले नमूनाका रूपमा पहिलो पटक आज त्यहाँका दुईवटा विद्यालयको अनुसन्धान र अध्ययनको कार्य गरेको हो टोलीले मुक्त हलियाका विद्यालय बाल भर्ना हुने दर कक्षा दोहोर्याउने बीचमै विद्यालय छाडने र कक्षा उत्तीर्ण प्रतिशतबारे विद्यालयमा अध्ययनरत बाल र शिक्षकसंग भेटघाट गरी अवस्थाबारे बुझ्ने कार्य गरिएको टोलीमा संलग्न उप प्राध्यापक बझाङ सुनिकोट तीनकी क्यूकी देवी रावललाई अहिले घर व्यवहारदेखि छोराछोरीका लालन पालनको जिम्मा एक्लै उठाउनु परेको छ दुई वर्ष अघि भीरबाट लड़ेर श्रीमान मानव रावलको ज्यान गएपछि क्यूकी देवीले घरको सबै जिम्मेवारी आफैले लिनु परेको हो तेत्तीस वर्ष कि क्युकी देवीका पाँच छोराछोरी छन् उनीहरूको लालन पालन तथा पठन पाठनको व्यवस्था मिलाउन उनलाई निकै कठिनाई छ आमदानीको स्रोत केही छैन सरकारले विधवा भत्ता भनेर एकल मैलालाई महिनाको पाँच सय रुपियाँ दिने गरेको छ मासिक भत्ताले नुनतेलको जोहो गर्ने उहाँको सोचाइ थियो तर त्यसले बच्चाको विद्यालयको शुल्क तिर्न पनि नपुगेपछि उहाँलाई थप समस्या भएको छ उहाँले भन्नुभयो मेरो जेठो छोरा कक्षा चार सुनिकोटमा माविमा पढ्दैछ विद्यालयमा भर्ना गर्दा दुई सय सत्तरी रुपैयाँ तिरकी थिए त्यो पनि मसँग दुई सय रुपैयाँ मात्र थियो पचास रुपैयाँ कम थियो लेखापालले भर्ना गर्न मानिन मेरो दाई नाता पर्ने गोपाल ऐडी यही विद्यालयमा शिक्षक हुनुहुन्छ उहाँसँग पचास रुपैयाँ मागेर भर्ना गरे उनको पचास रुपैयाँ अहिलेसम्म तिर्न सकेको छैन उहाँले नौ वर्षकी छोरी सञ्जु रावललाई कक्षा एकमा भर्ना गर्दा दुई रुपैयाँ ऋण लिनु भएको थियो अबको पटकको विधवा भत्ताबाट त्यो ऋण तिर्ने उहाँको योजना छ यस्तै छ वर्षका छोरा अनिल र पाँच वर्षकी छोरी आरती पनि त्यही विद्यालयमा पढ्छिन् दुई वर्षका छोरा सुमन भने क्यूकी देवीकै काकमा छन् अनिल र आरतीको भर्ना शुल्क लागेको छैन उनीहरूको भर्नाशुल्क लाग्ने भएमा विद्यालयले नै पठाउन सक्ने अवस्था नरहेको उहाँले बताउनु छ वाले भन्नुभयो यस्तै हो भने अब कुनै पनि बच्चालाई विद्यालय पठाउँदिन होला आफ्नो उत्पादनले दुई महिना मात्रै खाना पुग्ने अवस्था छ लामो समयको खडेरीले बैतडीमा एक महिनामा रेड यूरिन रोग ैसी मरेका छन् जिल्लाको पाटन नगरपालिका दुर्गा श्रीकोट र श्री केदार गरी जेठ महिनामा मात्र बाइस भैंसी मरेका हुन भैसीहरूमा गहुँतमा रगत देखा पर्ने मुखबाट रियाल फाल्ने शरीर फुल्ने मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेको र रोग देखा परेको तीन चार दिनमै मर्ने गरेका छन् जिल्लाको पाटन नगरपालिका मा, मात्र जेठ महिनामा दश भैंसी मरिसकेका स्थानीय मनोरथ भट भर... भट्टराईले जानकारी दिनु दिनुभएको छ यस्तै दुर्गा स्थान गाविसमा पनि दशवटा भन्दा बढ़ी भैंसी सकेको स्थानीय पुष्कर बहादुर चन्दले बताउनु भएको छ शनिबार मात्रै श्री केदार गाविस नौका भानदेव भट्टको एक भैंसी मरेको स्थानीय खेमराज भट्टले बताउनु भएको छ लामो समयको खडेरी र उन्यौ लगायतका घाँसहरूको पालुवा खाएमा यो रोग देखा पर्ने गरेको जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीका पशु विकास अधिकृत देवी दत्त भट्टले बताउनु भएको छ शक्लाफाटा भन्ने जन्तुआरक्षीका पाँच बारसिंगा बर्दिया राष्ट्र निकुञ्जमा स्थानान्तरण गरिएको छ बारसिङ स्थानान्तरण भएपछि बर्दिया निकुञ्ज यसको बासस्थान व्यवस्थापन गरेको छ शुक्लाफाटाबाट बारसिंगा पहिलोपटक अन्यत्र स्थानान्तरण गरिएको हो अहिले दुई भाले र तीन पोथी त्यहाँ लगिएको छ यस वर्ष शुक्लाफाँटामा पन्ध्र बारसिंगा बर्दिया निकुञ्ज पुर्याइने मन्त्री परिषदले निर्णय गरेको निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले बताउनुभयो बर्दीराष्टी निकुंज में कीब एक सै पहिलो सिंह पैल्व बोथी र दस पोथी रयस्क भारे बारसिंगा बर्दीया लगिने निकुंज का अनुसार बर्दिया निकुंज तीन दशक ये बारसिंगा को संख्या अपेक्षाकृत बढ़े नस्ल सुधार का साथ ही विविधता संरक्षण करने उद्देश्य शुक्ला फाटा का बारसिंगा बर्दि सर्ण तीन महिना अघि पास गैडा बर्दियनी कुञ्जमा सफलतापूर्वक स्थानान्तरण भएकामा अगिल्लो साता एउटाले बच्चा जन्माएको छ सरकारले फाप्ला क्रिकेट मैदानका लागि छुट्याएको बजेटको पहिलो किस्ता बाफतको काम सम्पन्न भएपछि जिल्ला खेलकुद विकास समिति कैलालीको टोलीले अनुगमन गरेको छ पहिलो किस्ता बाफतको काम सम्पन्न भएको बताउँदै जिल्ला खेलकूद विकास समिति कैलालीका अध्यक्ष दीपक सिंहले दोस्रो किस्ताका लागि राष्ट्रिय खेलकूद परिषदलाई पत्र पठाएको बताउनु भएको छ स्थानीयवासीले तीव्र गतिमा उदाहरणीय काम गरेको अध्यक्ष भरानका लागि चाहिने माटो ढिलासै विपन्न विपन्न सामुदायिक वनबाटै उठाएको निर्माण समितिका अध्यक्ष लोकराज अवस्थीले बताउनु भएको छ पहिलो किस्ताबाट फाफ्ला क्रिकेट मैदानमा एक मिटर लम्बाई तेह्र मिटर चौडाइ र एक मिटर आठ सेन्टीमिटर माटो फिलिङ गरिएको निर्माण समितिका अध्यक्ष अवस्थीले बताउनु भएको छ फाफला क्रिकेट मैदानको निर्माण कार्य शुरू भएको देख्दा खुशी लागेको बताउँदै स्थानीयवासी जनकराज भण्डारीले यसको निर्माण कार्य तीव्र गतिम साथ गति बासिले साथ बताउनु अगाड़ी बढ़ा स्थानीयवासलेन्ने बंद लगे बन्न लागेको संरचनामा विवाद सिर्जना गर्नुभन्दा सबैले सहयोग गरेर चाँडो सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताउनु भएको हो फाप्ला क्रिकेट मैदान निर्माण कार्य स्थानीय वासिन्दाले पाएपछि सो क्षेत्रका वासिन्दा खुशी भएका छन् गाउँमै अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण शुरू भएको बताउँदै स्थानीयवासी ललित चन्दले निर्माण कार्यमा सबैले जुट्नुपर्ने बताउनु भएको छ मा काम नपाएर थन्किएका स्रोत साधनको फापलामा काम पाएकोमा खुशी समेत व्यक्त गर्नु भएको छ आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छको मौसमी पूर्वानुमान आज राती साधारणतया देशभर मौसमी बदली हुनेछ यसका हुने साथै देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ आज दिनभर पश्चिमी आकाश खराब देखिएको थियो सँगै केही स्थानमा क्षणिक वर्षा समेत भएको थियो यसै गरी आज राती पनि पश्चिमी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छु दिनभित्र आउन सक्नेले मौका परीक्षा दिन पाउने सुदूरपश्चिमको विकासको ढोका मानिएको चैनपुर ताक्कोट सड़क निर्माणको लागि चालिस करोड़ रकम विनियोजन बझाङवासीमा खुसिहाली झोलजीबी स्थित नेपाल भारत जोड्ने झुलङ्गे पुलको मरमत कार्यमा ढिलाइ बाढीले बाटो फत्काएको तीन वर्ष पुग्दा समेत रिङन ताल बंगाड बाटो निर्माण हुन सकेन बैतडीमा एक महिनामा रेड युरिन रोगले बाइस भैंसी मरे कैलालीमा साउन र भदौ महिना अवधिमा ढुङ्गा बालुवा र गिटी निकाल्न नपाइने र शुक्ला फाटा वन्य जु आरक्षिं बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरियो धनगढीमा साथ ही हमीसंगाजिक संजार में जोड़ने चाहे में फेसबुक में फेसबुक डट कम स्लैश रेडियो यूनिटी ट्विटर में ट्विटर डट कम स्लैश नमस्कार